नमस्कार कार्यक्रम अर्पण बहसमा स्वागत छ प्राविधिक साथी रिजनसँगै म ध्रुवराज अर्पण बहस एक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबरपश्चात आउने गर्छ र आज पनि हामी उपस्थित भइसकेका छौँ अर्पण बहसमा रहेर समसामयिक विषयवस्तुमा हामी कुराकानी गर्ने गर्दछौँ कर आजको अर्पण बहसमा एसएलसी दुई सा सालको एसएलसी परीक्षाको नतिजा हिजो सार्वजनिक भयो र अहिलेको तुलनामा SLC को नतिजा कमजोर बन्दै आइराखेको छ र को, को नतिजा पोहोरभन्दा कम रहेको छ समग्र देशको हिसाब गर्ने भने एकचालिस दशमलव पाँच सात प्रतिशत विद्यार्थी यसपटक एस एसएलसीमा उत्तीर्ण भएका छन् उता चितोवनमा भने सन्ताउन्न दशमलव छ विद्यार्थी उत्तीर्ण भएका छन् र यो गत भन्दा केही कम रहेको छ र को नतिजा घट्दो अवस्थामा छ किन यस्तो कमजोर भइराखेको छ र एसएलसी परीक्षा जुन परीक्षा प्रणालीलाई सुधार गर्नुपर्ने भन्ने आवाज पनि उठिराखेका छन् आज हामी यो विषयमा कुराकानी गर्दैछौँ हामी सुरुमा कुराकानी गर्दैछौँ जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद र जिल्ला शिक्षा कार्यालयले को यो नतिजालाई कसरी लिएको छ अझ नतिजा राम्रो बनाउनका लागि जिल्ला शिक्षा कार्यालयले अब के योजना बनाउला यो विषयमा हामी कुराकानी गर्दैछौँ जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कण्डेल हामीसँग यति बेला हामी उहाँसँग कुराकानी गर्नेछौँ एसएलसीको नतिजा जुन दुई हजार अठसट्टी सालको एसएलसीमा सहभागी मध्ये बैसठी दशमलव दुई प्रतिशत उत्तीर्ण भएका थिए गत वर्षको तुलनामा यस वर्षको नतिजा पाँच दशमलव नौ प्रतिशतले कम रहेको छ यस वर्ष सन्ताउन्न दशमलव छ विद्यार्थी उत्तीर्ण भएका छन् अब आवाजहरू पनि उठिराखेका छन् अब कमजोर भयो सिकाइ पद्धति नै कमजोर भयो भनेर पनि आवाजहरू आइराखेका छन् आखिरी यस्तो अवस्था किन आयो सामुदायिक विद्यालयको परिणाममा पनि निराशाजनक आएको छ यसपटक निजी विद्यालयहरूको नतिजा पनि निराशाजनक छ केही घटेको हामीले पाएका छौँ किन यस्तो अवस्था आयो यो विषयमा हामी कुराकानी गर्दैछौँ प्याप्सनका जिल्ला अध्यक्ष बेलबहादुर गुरुङसँग पनि हामी कुराकानी गर्नेछौँ आजको अर्पण बहसको यो श्रृङ्खलामा यति बेला भने हामी कुराकानी गर्दैछौँ जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कन्डेलसँग कुराकानी गर्ने जमर्कोमा रहेका छौँ त्यसअघि हामी निजी विद्यालयतर्फ हामी लाग्दैछौँ र प्याप्सनको पनि केही प्रतिशत विद्यार्थी उत्तीर्ण घटेको भन्ने हामीले पाएका छौँ प्याप्सनले कसरी लिएको छ यस वर्षको SLC नतिजालाई हामी कुराकानी गर्दैछौँ प्याप्सन जिल्लाध्यक्ष बेलबहादुर गुरुङसँग यति बेला हाम्रो सम्पर्कमा गुरुङ हुन्छ गुरुङ सरलाई स्वागत छ कार्यक्रम अर्पण बहसमा समग्रमा प्यापसनको जिल्लाध्यक्षको नाताले यस एस वर्षको एसएलसी परीक्षाको नतिजालाई कसरी लिनु भएको छ सङ्ख्याक रूपले हेर्दा पर्सेन्टेजको हिसाब हेर्दाखेरि कता सालभन्दा चाहिँ कमी भएको होइन तर पनि तपाईँको चाहिँ हुनुको पछाडि के भन्दा जुन चाहिँ अब यो परीक्षाको रिजल्ट हुनुमा धेरै कुराहरू भर पर्छ त्यो त्यो मध्येमा तपाईँको चाहिँ अब क्वेसनको कसरी क्वेसन मल्नु त्यो त्यो पनि भर पर्छ होइन अब कसरी कति जाँचेर यो कुराले भर पर्छ र अल्टिमेटली हेर्दाखेरि राष्ट्रिय रूपमा चाहिँ तपाईँको चाहिँ यतिखेर चाहिँ खस्टिएकै हो तर चाहिँ फेरि पनि अन्ठाउन्न वास्तवमा निजी विद्यालयहरूको ठुलो जस्तो मलाई लाग्छ अब अघिल्लो सालभन्दा के घटेको त पाइएको छ किन यस्तो अवस्था भयो के के कारणहरू यहाँले देख्नुहुन्छ बुदागत रूपमा भन्दाखेरि रूपमा भन्दाखेरि सबभन्दा पहिलो मेरो सोचाइ छ के के भन्दाखेरि त्यो क्वेसन मेकिङ जुन भयो र साइन्स र तपाईँको जुन सोसल स्टडीहरू छन् उनीहरू त्यो क्वेसनहरू त्यति तपाईँको चाहिँ अब विद्यार्थीहरूको चाहिँ लेभल अनुसार चाहिँ नबनेको हो कि जस्तो मैले महसुस गरेँ जहाँसम्म म चाहिँ यो परीक्षा केन्द्रहरू म अवलोकन गर्नको लागि हेरेर जाँदाखेरि धेरै ठाउँबाट के थाहा धेरै टिचरहरू के थाहा थाहा पाइयो भन्दाखेरि यो साइन्सको जुन क्वेसन छ त्यो साइन्सको क्वेसन अलिक लेभलभन्दा धेरै स्ट्यान्डर्डको अलिकति अलमलिने खालको हो कि भन्ने जस्तो महसुस रह्यो त्यस्तै गरेर सोसल त्यस्तो चाहिँ देखियो खासम्म पैसा बनाउने भनेको विद्यार्थीहरूलाई मतलब नियोजन गरेर कम पास गराउनु भन्नुभन्दा पनि उनले के कति जाने जाने नै जाने, जाने कुरा चाहिँ नि उनले लेख्न सकुन् भन्ने हैसियतले चाहिँ अब त्यो चाहिँ उद्देश्य राखेर लेख्नु क्वेसन बनाउनुपर्छ जस्तो लाग्छ र मैले त्यसरी बुझाएको छु र त्यसभन्दा अरू पनि अब चाहिँ देशको चाहन परिस्थिति अब यो चाहिँ हडताल बन्द यिनीहरू पनि असर पारेको होला र त्यस पछाडि तपाईँको क्लासको मुक्ति हुँदा क्लासको एक्टिभिटी पनि हो क्लासमा कस्तो किसिमको एक्टिभिटिज हुन्छ होइन कस्तो किसिमको टिचरले पढाउँछ होइन र विद्यार्थीहरूलाई कसरी चाहिँ मोटिभेट गरेर पढाउँछ यिनै कुरामा भएको जस्तो लाग्छ यिनै कुरोमा चाहिँ कमी कमजोरी भयो होला जस्तो लाग्छ अब जुन अब यो कक्षामा सिकाइ पद्धति त्यति प्रभावकारी भएन जसले गर्दाखेरि समग्र SLC एसएलसीको नतिजा केही घट्यो भन्ने एउटा गुनासो आयो सिकाइ पद्धति त्यति राम्रो नभएको यहाँलाई के लाग्छ सिकाइ पद्धति वास्तव अब यसो भनिरहँदाखेरि पहिला पहिला भन्दा शिक्षकहरू एउटा होइन र तपाईँको चाहिँ यो के भन्छ ट्रेनिङ प्राप्त टिचरहरू हुन्छन् नै नहुने त होइन तापनि तपाईँको चाहिँ अब समयअनुकूल होइन त्यो पद्धतिलाई पनि अब चाहिँ परम्परावादी पद्धति भन्दा पनि अब के कसरी चाहिँ तपाईँको चाहिँ पद्धतिले सुधार गर्दै लैजानुपर्छ होइन त्यो तर्फले हामीले अलिकति विचार गर्न पर्ने हो कि होइन त्यसको साथसाथै तपाईँको चाहिँ नि अरू चाहिँ तपाईँको चाहिँ क्लास एक्टिभिटिजहरूमा होइन अब चाहिँ तपाईँको चाहिँ व्यवहारिक चाहिँ ज्ञानहरू दिने खालका होइन जस्तो तपाईँको साइन्स पढाउनु पढाउँछ भने ल्याबमा राम्रो चाहिँ तपाईँको चाहिँ क्रियाकलाप गर्ने होइन यस्तै कुराले प्रभाव पारेको हो कि अध्यक्ष बेलबहादुर गुरुङसँग कुराकानी गर्दै थियौँ र निजी विद्यालयको पनि यस वर्ष केही घटेको हामीलाई जानकारी आएको छ हामी फेरि पनि उहाँसँग कुराकानी गर्दैछौँ फेरि पनि स्वागत छ गुरुङ सरलाई जुन अब यो सिकाइ पद्धति एक प्रकारले गर्दाखेरि त्यति प्रभावकारी भएन अनि विद्यार्थीहरूको त्यो इच्छा चाहना पढ्ने शक्ति त्यसमा चाहिँ के लाग्छ त्यो उनीहरूमा क्षमता कतिको भयो र को यो नतिजा आयो या भएन तपाईँले चाहिँ सही प्रश्न गर्नुभयो वास्तवमा चाहिँ सिकाइ भन्ने कुरा अब पर्सेन्ट पार्सन भन्ने कुरा तपाईँको चाहिँ एउटा पक्षबाट मात्रै चाहिँ नि निर्भर पर्ने कुरा नभइकन कहाँ शिक्षक शिक्षकको अब तपाईँको चाहिँ योग्यता र शिक्षकको चाहिँ क्रियाकलापमा भर पर्छ विद्यार्थीहरूको चाहिँ पढ्ने रुचिमाथि भर पर्दछ होइन अभिभावकले आफ्नो बाल बाल बालबालिकाहरूलाई कतिको दृष्टि कुरा भर पर्छ त्यसपछि समाजको त्यो राष्ट्रको पनि तपाईँको चाहिँ अब त्यो वातावरण कस्तो छ होइन यी कुराले भर पर्ने भएको यी सबै कुराको तालमेल मिल्यो भने जुन अब यो यहाँले भन्नुभयो जस्तै अभिभावक जिम्मेवार बन्ने शिक्षक जिम्मेवार बन्ने विद्यार्थीलाई पनि त्यति उत्साह भएको खण्डमा नतिजा राम्रो हुन्छ अब सरसर्ती भन्दाखेरि यस वर्ष निजी विद्यालयबाट यहाँको डाटा पनि सङ्कलन भइराखेको होला कति प्रतिशत ल्याए र उत्कृष्ट भए जुन अब सुन्नेमै छन् या छैन निजी विद्यालय अब शत प्रतिशत कतिको भए अझै पनि मलाई तपाईँको चाहिँ एकदम एक्ज्याक्ट डाटा त मैले मलाई आएको छैन आधिकारिक रूपमा आउने कुरा पनि भएन होइन हाम्रो आधिकारिक भनेको जिल्ला शिक्षक कार्यालयमा त्यो डाटाहरूको थाहा हुने कुरा हो साथसाथै यसो सर्वे गर्दाखेरि निजी विद्यालयहरूले पनि तपाईँको फोहोर साल जसरी तपाईँको धेरै विद्यालयहरूले टेन पर्सेन्ट पास गरे अथवा सेन पास भयो त्यो रूपमा अहिले चाहिँ नि भएको छैन जस्तो मलाई लागेको छ तापनि तपाईँको चाहिँ अल्टिमेटली चाहिँ तपाईँको सिमेन्ट सिटे जिल्लाको चाहिँ शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको यो तपाईँको चाहिँ भूमिकालाई हेर्दा यहाँको चाहिँ प्रतिनिधि चाहिँ बढाउनमा निजी विद्यालयको ठुलो आर्थिक र चाहिँ मैले संस्थिति हेर्दाखेरि सामुदायिक विद्यालयहरूले वर्तपुर एउटा दुईवटाले यो टेन ल्याएको जस्तो मैले टेन ल्याएको छु र अहिले त तपाईँ मैले बुझिअनुसार टेन पर्सेन्ट ल्याएको विद्यालयहरू एउटै पनि छैन र जति छन् तपाईँको मोर देन हाफ जति स्कुलहरूले टेन ल्याएको जस्तो मैले बुझेको थिएँ अब निजी विद्यालयमा सामुदायिक विद्यालयबाट विद्यार्थी आकर्षित भइराखेको खण्डमा अब यो नतिजाले चाहिँ के असर गर्ला निजी विद्यालयलाई अब यो निजी विद्यालयलाई पताउने अवस्था आउला नाउला के छ वास्तवमा निजी विद्यालयमा जुन किसिमको तपाईँको पठन पाखामा जस्तो किसिमको चाहिँ क्रियाशीलता आइरहेको छ र निजी विद्यालयले शिक्षाको क्षेत्रमा चाहिँ जुन योगदान पाइरहेको छ त्यो कुरोलाई सम्बन्धित चाहिँ पक्षको सम्पूर्ण तपाईँ चाहे चाहिँ तपाईँ सरकारले होस् चाहे शिक्षा मन्त्रालय जस्तोकैले होस् त्यसलाई चाहिँ गर्न सकेको जस्तो लाग्दैन र जहाँसम्म तपाईँको अहिले यो सरकारी विद्यालयहरू अथवा पब्लिक विद्यालयहरू पब्लिक स्कुलहरूमा जुन चाहिँ जुन तपाईँको चाहिँ यो पर्सेन्टेज ल्याउने र बढी हुने चाहिँ जुन तपाईँको चाहिँ यो फोर परार भन्ना अहिले चाहिँ भइरहेको छ त्यो हुनेको पछाडि के छ भन्दाखेरि सानो क्लासमा अथवा सात आठ क्लाससम्म तपाईँको चाहिँ निजी विद्यालयमा पढाउने अनि आठ क्लास पछाडि चाहिँ नि सरकारी विद्यालयमा लगेर रिजल्ट निकालेर अनि जहाँसम्म छात्रवृत्तिको कुरा छ तपाईँलाई थाहा भएको कुरा हो छात्रवृत्तिमा तपाईँको चाहिँ जुन कोटा उठ्छ त्यो कोटामा चाहिँ निजी विद्यालयलाई चाहिँ नि यो तपाईँको चाहिँ एउटा विवेशको पूर्ण चाहिँ तपाईँको चाहिँ देखा गरिरहेको छ त्यो कारणले पनि तपाईँको चाहिँ निजी विद्यालयमा सानो क्लास पढाउने र देश मनाउने सरकारी स्कुलमा गएर चाहिँ नि क्लास तथा एसएलसी पास गराउने कुराले पनि निजी विद्यालयलाई अलिकति असर पारेको जस्तो लाग्छ यो कुराले गर्दा त्यो भइरहेको छ भने अर्कोतिर चाहिँ अहिले निजी अहिले तपाईँले सुन्नुभएको र मलाई अहिले याद आयो त्यो निजी विद्यालयहरूको तर्फबाट अहिलेसम्म अहिले बुझिअनुसार दुईवटा स्कुलले नाइन्टी वान पोइन्ट थ्री सेभेन जस्तो स्काइ राइडर स्कुल चाहिँ जोनगरमा छ उयो अनि हिमालय विद्यालय चाहिँ हिमालय आमारी त्यो पनि बकुलामा पर्छ उनीहरूले दुईवटा विद्यार्थीहरूले यति ल्याएको र अहिलेसम्म चाहिँ तपाईँको चाहिँ चितवन जिल्लाको निजी विद्यालयहरू अथवा चितवन जिल्लाको विद्यालयहरूमा यी दुईवटा विद्यालय यी दुईवटा विद्यार्थीहरूले बढी ल्याएको जस्तो मैले मानेको छु र योभन्दा बढी ल्याएको मलाई मलाई अहिले मलाई थाहा छैन यसका पनि अचित दबाडी भन्ने विद्यार्थीले नाइन्टी वान पोइन्ट थ्री त्यस्तै गरेर मलाई आमा आदि बकुलकोले पनि त्यति ल्याएको छ भने मैले सुनेको छु विद्यार्थीको ना, नाम मलाई थाहा छैन यो कुरा म अब अन्त्यमा गुरुङज्यू अब जुन यो नतिजा आयो यहाँको निजी विद्यालयतर्फ यतिमै चित्त बुझाउनु भुजाँन, बुझाउने अवस्था छ या छैन यो यतिमै चित्त बुझाउनु पुरै हुन कुनै पनि प्रगतिको सीमा हुँदैन प्रगति भनेको चाहिँ जहिले पनि तपाईँको चाहिँ जो, मतलब उफ्री जाने क्रा होना घटते जाने क्राइन बढ़ते जाने क्रोले यत्तिकैमा तपाईँको सन्तोष गर्ने त कुरा त आउँदै आउँदैन त्यही माथि पनि तपाईँ भन्न अलिक त अलिकता विभिन्न कारणले चाहिँ नि रिजल्ट खसेको चाहिँ सबैले गरेकै कुरा हो त्यसो गरेर निजी विद्यालयहरूले अझै पनि तपाईँको चाहिँ जुन क्लास एक्टिभिटिज भयो होइन जुन सोच साधन जुटाउने कुराहरू भए होइन विद्यार्थीहरूले चाहिँ तपाईँको चाहिँ मोटिभेट गरेर पढाउने कुराहरू भए अब त्यो सम्बन्धित विषयको विषयगत सक्षम र तपाईँको चाहिँ राम्रो टिचरहरू चाहिँ तपाईँको चाहिँ दिने कुराहरू भए यी सबै कुराहरूमा चाहिँ गरेर अल्टिमेटली अझ त्योभन्दा पनि तपाईँको चाहिँ वातावरण भन्ने कुरा हो पठन पाठन गर्नको लागि चाहिँ तपाईँ एउटा चाहिँ वातावरण भन्न भन्ने कुरा ठुलो त्यो राजनीति दलका चाहिँ मानिसहरू नेताहरू भए त्यो विद्यार्थी नेताहरू भए उनीहरूले जुन विद्यालय शान्ति क्षेत्र बनाउने कुराहरू छन् त्यो चाहिँ तपाईँ शान्ति क्षेत्र चाहिँ त्यो तपाईँको चाहिँ यो एउटा नियममा मात्रै सीमित भएको हुँदाखेरि त्यस्ता कुराहरूलाई चाहिँ नि लान सकियो र चाहिँ विद्यालयले पनि अझै निजी निजी विद्यालयहरूले अझै गर्न पनि धेरै कुराहरू छन् धेरै कुरा जुटाउन पनि कुरा हुन्छ त्यो गरेर गयो भने अवश्य नभए भविष्यमा अझै यो जुन परिणाम परिणाम छ अझै राम्रो निस्कने अवस्था मैले राखेको हुन्छ त हामीलाई यो समय दिनुभयो यहाँलाई धन्यवाद दिन चाहन्छु हस् त तपाईँ तथा तपाईँको रेडियोलाई पनि तपाईँ मलाई चाहिँ यो वर्तमान चाहिँ यो एसएलसीको बारेमा अथवा शिक्षाको क्षेत्रमा केही कुरा राख्ने अवस्था दिनुभयो तपाईँहरूलाई धन्यवाद उहाँ हुन्थ्यो प्यापसनका जिल्ला अध्यक्ष बेलबहादुर गुरुङसँग हामीले कुराकानी गऱ्यौँ र निजी विद्यालयतर्फ पनि यस वर्ष केही मात्रामा नतिजा परिणाम जुन घटेको पाइएको छ र यसमा विभिन्न कारणहरू उहाँले औलाउँदै हुनुहुन्थ्यो हामी यसपछि कुराकानी गर्दैछौँ जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कण्डेलसँग र यस वर्षको नतिजालाई जिल्ला शिक्षा कार्यालयले कसरी लिएको छ यो विषयमा हामी कुराकानी गर्दैछौँ जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कण्डेल र परीक्षा शाखा प्रमुख पनि हुनुहुन्छ हामी उहाँसँग कुराकानी गर्नेछौँ अर्कोमा जुटिराखेका छौँ र दुई सालको एसएलसी परीक्षाको नतिजाअनुसार चितवनबाट सहभागी मध्ये सन्ताउन्न दशमलव छ एक प्रतिशत विद्यार्थी विद्यार्थी उत्तीर्ण भए र अठसट्ठी सालमा भएको एसएलसी परीक्षामा अथवा सहभागी मध्ये बैसठी दशमलव दुई प्रतिशत उत्तीर्ण भएका थिए गत वर्षको तुलनामा यस वर्ष पाँच दशमलव नौ नतिजामा कमी आएको छ यो किन घटेको छ र बिस्तारै क्रमिक रूपमा समग्र देशकै मूल्याङ्कन गर्ने भने देशकै परिणामअनुसार यति बेला खस्कदो अवस्थामा रहेको छ र रह दुई हजार सालमा छयालिस दशमलव एक आठ प्रतिशत थियो 61 सालमा अडतिस दशमलव सात दुई प्रतिशत विद्यार्थी उत्तीर्ण भए र त्यसपछिको थरी सालमा जुन लगभग नौ वर्ष पश्चात अब देशको समग्र मूल्याङ्कन गर्ने भने एकचालिस दशमलव पाँच विद्यार्थी उत्तीर्ण भएका छन् र एकसठी सालमा अडतिस विद्यार्थी उत्तीर्ण भएका थिए त्यसभन्दा अघि साठी सालमा छयालिस विद्यार्थी उत्तीर्ण भएका थिए त्यस्तै बैसठी सालमै छयालिस विद्यार्थी उत्तीर्ण भएका थिए क्रमिक रूपमा पैँसठी सालमा अडसट्ठी विद्यार्थी उत्तीर्ण भएपछि त्यसपछि छैसठी सडसट्ठी अडसट्ठी उनान्सत्तैमा कर्मश उत्तीर्ण प्रतिशत घटिराखेको अवस्था रहेको छ यो अवस्था किन आएको हो हामी यो विषयमा कुराकानी गर्दैछौँ जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कण्डेलसँग कुराकानी गर्दैछौँ र परीक्षा प्रणालीमा सुधार गर्नुपर्ने आवाज पनि उठेका हुन् र शिक्षा नीति पुरानै शिक्षा नीतिअनुसार पनि पढाइ भयो र सिकाई पद्धति त्यति प्रभावकारी भएन भन्ने त्यस्ता आवाजहरू उठेका छन् गुनासाहरू पनि आइराखेका छन् जसले गर्दाखेरि नतिजामा केही असर गऱ्यो भन्ने पनि एउटा आवाज रहेको छ अब यसलाई सुधार गर्दै कसरी अगाडि बढ्नु पर्ला र जुन को नतिजा कर्मिक रूपमा घटिरहेको अवस्थामा अझ प्रभावकारी शिक्षण पद्धति अपनाएर यो एसएलसीको नतिजालाई बढीभन्दा बढी ल्याउनक लागि के गर्न सकिएला के नीति अपनाउन सकिएको खण्डमा अब एसएलसीमा उत्तीर्ण हुने विद्यार्थीको उत्तीर्ण प्रतिशतमा वृद्धि होला हामी यो विषयमा पनि कुराकानी गर्दैछौँ तपाईँ सामुदायिक रेडियो रेडियो अर्पण एक सय भएको छ अर्पण बहसमा हुनुहुन्छ र हामी अर्पण बहस हरेक हप्ताको बुधबार बिहान आठ बजेको ट्राफिक खबर पश्चात आउने गर्छौँ र समसामयिक विषयवस्तुमा बस केन्द्रित रहेर हामी कुराकानी गर्ने गर्छौँ तपाईँले अर्पण बहस रेडियो अर्पण एक सय चार थुप्लो इन्टरनेट अनलाइनमा डब्लु डब्लु डब्लु डट रेडियो अर्फण डट कमबाट पनि संसारभर एकैसाथ सुनिरहनु भएको छ यो जानकारी गराउन चाहन्छु प्रविधि संयोजनमा रिजन हुनुहुन्छ म ध्रुवराज छु हामी समसामयिक विषयवस्तु एसएलसीको नतिजाका विषयमा कुराकानी गर्दैछौँ र यति बेला हामीसँग कुराकानीका लागि जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कन्डेल हुनुहुन्छ र हामी उहाँसँग कुराकानी गर्दैछौँ एसएलसीको नतिजा पोहोरभन्दा कमजोर भयो र एसएलसीको नतिजा ओह्रालो लाग्ने क्रममा किन रह्यो यो अवस्था किन आइराखेको छ यो नतिजालाई जिल्ला शिक्षा कार्यालयले कसरी लिएको छ अझ एसएलसीको नतिजा प्रतिशत बढाउनका लागि के गर्न सकिला यो विषयमा कुराकानी गर्दैछौँ जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कण्डेलसँग हामी कुराकानी गर्दैछौँ कण्डेल सरलाई स्वागत छ रेडियो अर्पणको अर्पण बहसमा धन्यवाद अब यस एस वर्षको एसएलसी परीक्षाको नतिजालाई जिल्ला शिक्षा कार्यालयले कसरी लिएको छ अब अहिलेको को, को नतिजा जुन अहिले प्रकाशित भएको छ अब यो त अब राष्ट्रकै हिसाबले चाहिँ कमजोर नतिजा हो र हामीले चाहिँ धेरै मिडियाबाटै सुन्यौँ र वस्तुगत यथार्थ पनि त्यही हो कि अब विगत दस वर्षदेखिकै यो नतिजा अत्यन्त न्यून नतिजा हो नेपालकै हिसाब नेपालकै इतिहासको कुरा गर्ने हो भने र सिधाउ जिल्लामा हेर्ने भने पनि हामी विगत दस वर्षदेखिको नतिजा हेर्ने भने हाम्रो साठी प्रतिशतभन्दा नतिजा कहिल्यै पनि तल थिएन र यसपालि चाहिँ अब हामी त्यो साठी नतिजा पुग्न सकेन हाम्रो चाहिँ अब करिब सन्ताउन्न सन्ताउन्न कमजोर हो रहा नतीजा कसरी अगड़ी बढ़ा सकता भलफल बहस समय आज हमें महसूस कर दर कटो अगिलो साल बैसठी दशमलव दु प्रतिशत थी यह पटक लगभग पांच दशमलव नौ प्रतिशत घटो चारश चार दशमलव नौ प्रतिशत घट्या छ अहिले होइन अब यो कारण त एउटा यस्तो कारण बना बना के छ भनेर भन्नुहुन्छ भने अलिकति अहिले जुन गत वर्ष हामी यो परीक्षा एकदम सुरु हुने पिक आवरमा वैशाख र जेठमा करिब डेढ महिना हाम्रो विद्यालयमा पढाइ नै भएन किनभने एउटा संविधान सभाको आदि इत्यादि कारणहरू थिए त्यसले गर्दा पढाइ नै भएन अनि त्यसपछि गएर पछिल्ला दिनहरूमा पनि हाम्रा दुईवटा कारणहरू एउटा कारण त चाहिँ नि अब हामीले यो त्यस परीक्षा खारेज गऱ्यौँ त्यस परीक्षा मतलब के नीतिगत रूपबाटै यसलाई लिन नपाइने व्यवस्था भयो भनेर भनिसकेपछि विद्यार्थीहरू नौ कक्षाको वार्षिक परीक्षामा समावेश भइसकेपछि एकैचोटि एसएससी परीक्षामा गएर बस्ने अवस्था चाहिँ सिर्जना भयो र बिचमा जाने परीक्षाहरू लिइदिँदाखेरि विद्यार्थीहरूमा के हुन्थ्यो भने कमसेकम एक डेढ महिना अगाडिदेखि पढ्ने अनि त्यसपछि परीक्षा परीक्षामा कति लेख्यो भने कति नम्बर आउने भन्ने किसिमको अनुभव चाहिँ विद्यार्थीमा हुन्थ्यो तर यो अवस्था अहिले चाहिँ देखिने एकैचोटि विद्यार्थीहरू अब यो टेस्ट लिन पर्दैन भन्दा भनिसकेपछि अभिभावकले परीक्षा नगर्ने अवस्था भयो र विद्यार्थीहरूले पनि किन परीक्षा दिनुपर्छ भन्दा भन्ने खालको कुराहरू आयो त्यो कारण पनि एउटा हाम्रो यो कारणहरू हुनसक्छ अनि त्यसपछि अर्को कारण चाहिँ नि अलिकति हाम्रो यो दुईवटा विषयमा अलिक विद्यार्थीहरू अहिले अवस्था क्वेसनहरूमा अलिक झुकिएको अवस्था पनि भयो र यिनै यिनै गर्दा अनि त्यसको राष्ट्रिय नतिजाहरू पनि कम भएको कारणले र हाम्रो पनि अलिकति घटना जग्गा परीक्षा प्रणाली सुधार गर्नुपर्ने यहाँको धारणा छ एकदम जरुरी एकदम जरुरी छ परीक्षा प्रणालीलाई अब हामीले चाहिँ नै यो परीक्षालाई जबसम्म कौम जाने यो पढाइकै एउटा अभिन्न अङ्ग अङ्गको रूपमा हामीले विकास गर्न सकिन्न तबसम्म यस्ता किसिमका त्रुटिहरू सधैँ भइरहन्छन् किनभने परीक्षाबाटै विद्यार्थीहरूले आफ्नो कमी कमजोरी थाहा पाउने र शिक्षकहरूले त्यसलाई चाहिँ फिडब्याक दिने अभिभावकहरूले फिडब्याक दिने अवस्था हो र यो प्रणाली अब हामीले चाहिँ चाहिँदैन भनेर भन्ने हिसाबले जब हामी पढ्छौँ विद्यार्थीहरूले परीक्षा दिन मान्दैन अनि त्यसपछि गएर अनि एकैचोटि एसएलसी परीक्षामा गएर बस्दाखेरि उसले आफ्ना जानेका कुराहरू पनि सही एक्सप्रेसन गर्न सक्दैन अनि परीक्षालाई कसरी जाने त्यसलाई ह्यान्डल गर्ने र परीक्षामा कसरी जाने आफू चरिको नै भन्ने विषयमा पनि विद्यार्थीहरूले यो कुराहरू जान्दैन त्यस कारणले जाने अलिक कमजोर भएको अवस्था पनि हो र अनि त्यसपछि गएर अब यो एसएससी परीक्षा दिनुभन्दा अगाडि केही टेस्ट परीक्षाहरू हुन्थ्यो विद्यार्थीहरू डराउँथे केही विद्यार्थीहरू त्यहाँ पनि रोकिन्थे त्यो कारणहरू पनि ले पनि एसएससी परीक्षा हो रग्र में जी हम यह सीस्टमें अलग सुधार करें जरूरी अब गोपाल सर अब जो सिकाई पद्धति ने अल कमजोर भो प्रभावारी भैन भुना एकदम एकदम हो तबने एकदम हो रो हमने जो मध्यमिक में जो जो एटा स्टैंडर्ड होने तो स्टैंडर्ड चाह अब हम चाहिँ छैन तल्लै लेभलबाट जाँदाखेरि प्राइमेरी तहबाट जुन बेचाउनु पर्ने त्यो बेच्न भएसम्म माथिल्लो तहबाट नतिजा जाने राम्रो हुँदैन तर अलिक फेरि अर्को कुरा के छ भने यसको यो हाम्रो परीक्षा प्रणालीमा एउटा जाने कपी चेकिङ सिस्टमहरू कहाँ कस्तो किसिमको जाने कुन स्ट्यान्डर्डको मान्छेहरूले कुन अवस्थामा चाहिँ कपी जाँच त्यो कुराहरू पनि हुन्छ त्यसले गर्दाखेरि परीक्षा एउटा अब अहिले विद्यार्थीहरू धेरैजना के अरे हाम्रो यति नम्बर आउँथ्यो यस्तो भयो भनेर चाहिँ धेरैजना अहिले जाने असन्तुष्ट भएको अवस्था छ त्यसो हुनाले यो परीक्षा प्रणाली जब विद्यार्थीको हातमा चाहिँ प्रश्न पत्र पुर्याउनेदेखि लिएर कपी काट्ने कपी चेक गर्ने बेलासम्मको प्रणा प्रणालीलाई नै हामीले चाहिँ सुधार गर्नु पनि जरुरी छ अब जुन यो शिक्षक दक्ष नभएर हो या सिकाइ प्रभावकारी त्यति प्रभावकारी बन्न नसकेको होइन शिक्षक दक्ष नभएको हिसाबले त होइन किनभने शिक्षक हाम्रो सिक्न जिल्लाकै हिसाबले हेर्ने हो भने चिताउन चिताउनमा शिक्षकहरू अत्यन्त चाहिँ राम्रो खालको शिक्षकहरू पनि हुनुहुन्छ तर चाहिँ एउटा के हो भने एउटा कमिटमेन्ट चाहिँ सबै शिक्षकहरूमा हुन जरुरी छ कमिटमेन्ट विद्यार्थीहरूमा नै हुन जरुरी छ र विद्यार्थी शिक्षकहरूमा पनि कमिटमेन्ट हुन जरुरी छ विद्यार्थी त्यो विद्यार्थी प्रति त्यति चाहिँ शिक्षक चाहिँ उत्तरदायी बन्न सकेनन् भन्ने यस्ता आवाज पनि छन् होइन उत्तरदायी अब यो दुईटै एङ्गलबाट हेर्न सकिन्छ विद्यार्थीहरूमा पनि पढ्ने बानी एकदम चाहिँ कम हुँदै गएको छ है विद्यार्थीहरूमा पनि जुन एउटा लगनशीलता एउटा हुनुपर्ने थियो त्यो कुराहरू जाने विद्यार्थीहरूमा पनि रास हुँदै गइरहेको छ अनि त्यसपछि गएर त्यो टेक्स्टबुक नपढ्ने अनि त्यसपछि गएर तपाईँको यो गाइड गेस्टहरूका भरमा जाने विद्यार्थीहरू परीक्षा दिने अनि त्यो परीक्षालाई एकदम चाहिँ कमजोर उसको रूपमा हेर्ने हिसाबले चाहिँ यो विद्यार्थीहरूमा पनि यो बानी विकास भएको छ र त्यसको छिक उल्टो अब अहिले परीक्षा प्रणाली कसरी गएको छ भने विद्यार्थी धेरै मौलिक हिसाबले लेख्नुपर्ने मौलिक क्वेसनहरू सोध्न थाल थालियो गर्दा गर्दाखेरि विद्यार्थीहरूले चाहिँ त्यो आएको प्रश्नलाई कसरी आफ्नो परिवेशमा चाहिँ त्यसलाई ढालेर उत्तर दिने भन्ने कुराहरूमा चाहिँ अन्यल हुँदाखेरि त्यो नतिजा राम्रो राम्रो हुँदैन त्यो त्यसै कारण हो अहिले जुन चाहिँ हामीले नतिजा भोगिरहेको छौँ विशेष हाम्रो चाहिँ अब सोसल स्टडिज साइन्समा क्वेसनहरू अलिकता चाहिँ फरक हिसाबले आउँदाखेरि अहिले चाहिँ केही नतिजाहरूमा कमजोर भएको अब त्यही फरक हिसाबले पनि शिक्षण त गराउन सकिला नि त्यो जरुरी ए सकिन्छ त्यो जरुरी छ र के हो भने एउटा ट्रेन चाहिँ जुन हिसाबले बसिरहेको थियो शिक्षकहरूले पनि यो च्याप्टरबाट यसरी क्वेसन आउँछ यस्तो यस्तो खालको क्वेसनहरू सोध्ने गरिरहेको छ भनेर हिसाबले पढाउँछ किनभने हाम्रो परीक्षा हाम्रो जाने पढाइ भनेकै परीक्षामुखी छ अनि त्यसमा विद्यार्थीहरूले पनि त्यही हिसाबले झन् पढ्ने लेख्ने गरेको हुन्छ अनि त्यसपछि त्योभन्दा फरक हिसाबबाट आउँदाखेरि विद्यार्थीहरू पनि अल्मलिने वातावरण चाहिँ सिर्जना हुन्छ त्यही जाने अवस्था सिर्जना भएको हो र यसलाई सुधार गर्न पर्छ सुधार गर्न जरुरी छ र अब चाहिँ यसको लागि सबैभन्दा पहिला त हाम्रो शिक्षण को अवधि जुन चाहिँ विद्यार्थीको चाहिने टिचिङ पावर हो त्यो चाहिँ बढाउनु पर्छ अनि त्यसपछि गएर हामीले चाहिँ विगतमा गरेका कुराहरू हामीलाई विद्यालयले चाहिने अब एउटा योजना बनाएर अगाडि बढ्यो भने त्यो चाहिँ सफल हुन सकिन्छ अब यो समग्रमा सामुदायिक विद्यालयतर्फ निजी विद्यालयतर्फ को अवस्था चाहिँ कस्तो पाउनु भएको छ निल भाका सन्यास छैनन् शत प्रतिशत उत्तीर्ण भएका सन्यास छैनन् अहिलेसम्म अब हामी त्यो सामुदायिक र निजीको त नतिजा अब हामी निकाल्छौँ केही बेरमा चाहिँ हाम्रो विद्यालयगत रूपबाट कुन विद्यालयले कति नतिजा गत वर्ष ल्यायो अहिले कति वर्ष ल्यायो र सामुदायिक र संस्थागतको अलग अलग कति छ भन्दा भन्ने खालको कुराहरू चाहिँ हामी निकाल्छौँ अब त्यसको लागि हामी लागिरहेछौँ र समग्र रूपमा त हजुरले भने जाने अब त्यो अगाडि नै हामीले भनिसक्यौँ अब, अब सन्ताउन्न दशमलव समथिङ विद्यार्थी पास भएका छन् भनेर भन्ने र निलै भएको विद्यालयको अवस्था चाहिँ अहिले देखिन्न र चाहिँ संस्थागत विद्यालयहरूमा एक एक दुई विद्यालयहरूको चाहिँ हन्ड्रेड पर्सेन्ट आएको भए पनि अब राम्रो राम्रो चाहिने राम्र मानिने विद्यालयहरू गत वर्ष एकदम चाहिँ तपाईँको हन्ड्रेड पर्सेन्ट विद्या ल्याउने नतिजा ल्याउने विद्यार्थी विद्यालयहरूबाट पनि अब दुई चारजना विद्यार्थीहरू अहिले चाहिँ फेल भएको अवस्था छ त्यसैले विद्यार्थी हिसाबले यो हिसाबले हेर्ने भने हाम्रो संस्थागत विद्यालयको नतिजा पनि त्यति उत्साहजनक हामीले देखेनौँ अहिले र सामुदायिक विद्यालयको नतिजा त अब विगतमा भन्दा अब उही प्रकृतिको एउटा ट्रेन्डमा झन् अगाडि बढिरहेको बरु थोरै अगाडि जाने अगाडि बढ्न खोजेको हो कि भन्ने अवस्था झन् देखिन्छ अब यो जुन शिक्षा पद्धति शिक्षण गर्ने प्रक्रिया पुरानै डर्राबाट चलिराखेको पनि छ कति पहि ठाउँमा र शिक्षा नीतिलाई परिवर्तन गरेको खण्डमा अब अझ प्रभावकारी होला न होला यो उत्तीर्ण होइन उत्तीर्ण दर चाहिँ प्रभावकारी हुन्छ तर चाहिँ विद्यार्थीको मूल्याङ्कन चाहिँ परीक्षा मात्रै चाहिँ सीमित गर्ने जुन हाम्रो परिपाटी छ यसएसीमै गरेर गर्ने परिपाटी छ यो पनि आफैमा एउटा गलत हो यसको लागि तल्लै तहबाट जानुपर्ने हुन्छ र यसको परीक्षा प्रणालीदेखि लिएर हाम्रो सम्पूर्ण सिस्टमलाई चाहिँ हामीले चाहिँ सुधार गर्नुपर्छ र विद्यालय यो नतिजाप्रति विद्यालय र प्रत्यक्ष रूपमा चाहिँ शिक्षकहरूलाई चाहिँ जिम्मेवार बनाउनुपर्छ mm -hmm. के कति कारणले चाहिँ यो यस्तो किसिम किसिमको कुन किन आयो भन्दा भन्ने हिसाबको कुरा चाहिँ अब यदि हामी त्यहाँ खोज्न खोजेनौँ भने अनि त्यसपछि यो नतिजाको हिसाबले मात्रै अब यो चाहिँ आम, हामीले यो अहिलेको समीक्षाले मात्रै प्रभावकारी हुँदैन त्यसैले यसको लागि चाहिँ हामीले जिम्मेवार बनाउनको लागि गत वर्षदेखि नै हामीले कोसिस गरेका अब विद्यालयले कति नतिजा ल्याउन सक्नुहुन्छ तपाईँले भन्दा विद्यालयलाई सस्तो चाहिँ टार्गेट हामीले विद्यालयलाई टार्गेट लिन लगाएका छौँ त्यो टार्गेटलाई मिट गर्नको योजना बनाउनुहोस् कार्यान्वयन गर्नुहोस् त्यसमा चाहिँ हाम्रो सपोर्ट के छ भन्न भन्ने खालको कुराहरू हामी गरिरहेछौँ र उहाँहरूले बनाउनु भएको पनि छ अब यसको लागि अब, अब के कति कारण भयो अब हरेकको विषयगत रूपबाट नतिजा चाहिँ प्राप्त भइसकेपछि यसलाई समग्रमा योजना बनाएर अगाडि बढ्छौँ अब बुधागत रूपमा जिम्मेवार चाहिँ को छन् जुन अब यो कमजोर नतिजा आयो अब यो नतिजाको हिसाबले त सबैभन्दा पहिला त हाम्रो सिस्टमै हो सिस्टमकै कारणले चाहिँ नै हामी विद्यार्थीहरूलाई चाहिँ नि अब त्यो विद्यार्थी अहिले चाहिँ करिब करिब नेसनकै रूपमा हेर्ने हो भने करिब साठी पर्सेन्ट फेल भएका छन् अब यो साठी पर्सेन्ट चाहिँ विद्यार्थीहरू फेल हुने मेकानिजम के हो यसको चाहिँ नीतिगत रूपबाटै यसलाई चाहिँ पुनरावलगन हुन चाहिँ रिभ्यू हुन जरुरी छ भने <laughs> अब यो नतिजा जुन चिताउन जिल्लाको आयो यसको लागि अब हामी सबै अब हामी चाहिँ अब शिक्षा कार्यालयमा काम गर्ने यसैसँग सम्बन्धित हामी पनि जिम्मेवार छैनौँ भन्न मिल्दैन हामी पनि जिम्मेवार छौँ अनि अब हाम्रो पनि मनिटरिङको आदि इत्यादि कुरा पुगेन कि अथवा चाहिँ हामीले दिनुपर्ने चाहिँ सर्भिस हामीले चाहिँ समयमा डेलिभर गर्न सकेनौँ कि त्यो कुराहरू हाम्रो पनि आत्मा विषय छ भने विद्यालयहरूले पनि अब किन चाहिने विद्यार्थीहरू यो अवस्था भयो भन्दा भन्ने हिसाबले चाहिँ नै अब जिम्मेवार बन्नुपर्छ अब पठन पाठनप्रति विद्यार्थीको शैक्षिक गुणस्तरप्रति जिम्मेवार बन्नुपर्छ भन्न भन्ने हिसाबले अब विद्यार्थी विद्यालय पनि जिम्मेवार छन् र अनि त्यसपछि गएर अब विद्यार्थी त स्वयं चाहिँ अब यसको महत्त्वपूर्ण पक्ष नै पक्ष नै हो विद्यार्थी पनि जिम्मेवार छन् र आफ्ना अभिभाव आफ्ना बालबालिकाहरूलाई चाहिँ समय समयमा चाहिँ विद्यालय गए कि गएनन् उनीहरूको अवस्था के छ कसरी अगाडि बढिरहेको छ भन्ने विषयमा चाहिँ अभिभावक पनि यसमा चाहिँ अब यो गर्दु नतिजा दरमा चित्त बुझाउँदाखेरि कसो होला अथवा अब अझ बढाउनको लागि के गर्न सकिला अन्त्यमा है होइन अब घटाउन त अब चित्त बुझाउने अवस्था त अब यो विकल्पै रहेन अब यसलाई चाहिँ अब हामी अब जे गरे पनि अहिलेको नतिजा हेर्ने हो यसलाई चाहिँ हामी चेन्ज गर्न सकिने अवस्था चाहिँ हुँदैन तर यसलाई चाहिँ बढाउनको लागि योजनाबद्ध रूपबाट अब सबैले आफ्ना चाहिँ कमी कमजोरीहरू चाहिँ महसुस गर्नुपर्छ अनि त्यसपछि गएर आगामी आगा उन दिन यो यो जिल्ला शिक्षा कार्यालयका उपसचिव गोपाल प्रसाद कन्टेलसँग हामीले कुराकानी गर्यौँ समग्र चितवन जिल्लाको एसएलसीको नतिजालाई जिल्ला शिक्षा कार्यालयले कसरी लिएको छ यो घट्दो अवस्थामा छ पोहोरभन्दा कमजोर भएको छ यस पटकको नतिजा अब यसलाई प्रभावकारी ढङ्गबाट शिक्षण पद्धति अगाडि बढाएर नतिजा दर उकास्नको लागि के गर्न सकिन्छ यो विषयमा हामीले कुराकानी गऱ्यौँ र हामी अठपण वर्षको अन्त्यमा छौँ अन्त्यमा हामी कुराकानी गर्दैछौँ हिसानका जिल्ला अध्यक्ष भूपेन्द्र दिदालसँग हामी कुराकानी गर्दैछौँ र अब एसएलसी पक्षी विद्यार्थीहरू क्याम्पस पढ्न जान्छन् भर्ना प्रक्रिया कस्तो रहन्छ र हिसानले पनि एसएलसीको यो नतिजालाई कसरी लिएको छ अब भर्ना प्रक्रिया र अब विद्यार्थीलाई आकर्षण गर्नको लागि विभिन्न योजनाहरू अफरहरू ल्याएका हुन्छन् क्याम्पसहरूले पनि यस विषयमा हामी कुराकानी गर्दैछौँ हिसानका जिल्ला अध्यक्ष भूपेन्द्र धितालसँग हामी कुराकानी गर्दैछौँ यति बेला हामीसँग हिसानका जिल्ला अध्यक्ष भूपेन्द्र धिताल हुनुहुन्छ भूपेन्द्र सरलाई स्वागत कार्यक्रम अर्पण बहसमा सुरुमा मैले सोधे को नतिजालाई हिसानले कसरी हेरेको छ किन यस्तो आयो एउटा हिसानको जिल्ला नेतृत्व भएको नाताले चाहिँ के कारण देख्नुहुन्छ र यस्तो निराशाजनक आयो अब <laughs> खासमा सरकारी विद्यालयहरू आ, मा जुन तहले प्रदर्शन गर्नुपर्ने थियो त्यसमा कमी आएको हो प्राइभेटको रिजल्ट हेर्दा धेरै राम्रो छ थोरै पोलिटिकल रिजन नै हो जस्तो लाग्छ मलाई नत्र भए एसएलसीको अहिले खालि दस क्लासबाट मात्रै सोध्ने जुन परम्परा छ त्यसमा यो तहको निराशाजनक नतिजा नआउनु पर्ने हो मलाई लाग्छ यसमा राजनीतिक कारण नै बढी हो किनभने शिक्षकहरू राजनीति भन्दा अरू गतिविधिमा बढी सक्रिय भएको कारणले हो भन्ने लाग्छ मलाई शिक्षणभन्दा राजनीतिमा सक्रियता बढ्यो अब एसएससी पछि विद्यार्थी क्याम्पसमा भर्ना हुन्छन् विभिन्न क्याम्पसहरूले हामी यसो गर गर्छौँ यो सुविधा दिन्छौँ ऊ सुविधा दिन्छौँ भनेर विद्यार्थी आकर्षित गर्छन् यसलाई चाहिँ कसरी हेर्नुहुन्छ यो मैले आजभोलि भन्ने गरेको छु सार्वजनिक ठाउँमा पनि अब सरकारी संस्था सरकारी शिक्षण संस्थाहरू बन्द हुन्छन् कि भनेको छु मैले चाहिँ तपाईँहरूलाई पनि सुन्दा नौ त लाग्ला किनभने प्रतिस्पर्धा यो तहमा गइसकेका छ कि अब सरकारीभन्दा प्राइभेट स्कुलहरू सस्तो हुँदैछन् यो क्षेत्रमा काम गर्ने मान्छेहरूका लागि ज्यादै लग्गाजनक स्थिति हो विद्यार्थीको लागि भने फाइदा छ है जस्तो म यहाँहरूलाई भनौँ पालि धेरैवटा वृद्ध कोषमा पढ्ने विद्यार्थीहरूले राम्रा राम्रा मान्छेहरूबाट पटक पटक काउन्सिलिङ प्राप्त गरेका छन् कस्तो सुपक्षता पढ्ने कुन विषय रोक्ने भनेर प्राप्त गरेका छन् त्यो हिसाबले चाहिँ विद्यार्थीहरूलाई फाइदा हो तर हामी यो क्षेत्रमा बस्ने मान्छेहरूले जुन प्र्याक्टिस गर्न खोजेका छौँ त्यो एकदमै निन्दनीय छ साह्रै लाएर मर्दछ यो नहटाइ नहुने भएको छ अन्यथा पैसा परिवर्तन गर्न जरुरी देखिन्छ सुरुमा सुरुमा आकर्षण गर्नको लागि विभिन्न अफरहरू योजनाहरू ल्याउने पछि परीक्षामा नतिजा चाहिँ कमजोर देखिने होइन मैले भनिहालेँ नि तपाईँलाई कि अहिलेको जुन अवस्था छ त्यो ज्यादै चिन्ताजनक हो सायद हामी सबै योग्यता नपुग योग्यता पुगेका मात्रै मान्छेहरूले शिक्षण संस्था खोल्याएको कि त्यो चाहिँ अहिलेको बढी चिन्ताजनक विषय हो अब यो बच्चाहरूलाई अनावश्यक किसिमले पार्ने यो दिन्छु त्यो दिन्छु भन्ने घरमा धाउने गर्ने यो कुनै पनि हिसाबले राम्रो होइन ठिक छैन अब नतिजाको कुरा त विविध कारणले अब पार्ने कुराहरू हुन् तर मलाई लाग्छ अब यो चिज रोकिन्छ रोकिनै पर्छ तपाईँ हामी जम्मै सरकारवालाहरूले यो विषयमा चासो राख्नुपर्छ म त भन्छु दिनका दिन, दिन तपाईँहरूले यो खाले कार्यक्रम चलाउनुहोस् सम्बन्धित सरकारवाला सबै मान्छेहरूसँग यस्तै किसिमको अन्तर्क्रियाहरू गर्नुभयो भने धेरै हदसम्म यो चिज राम्रो हुन्छ साह्रै सस्तो किसिमले गोला जम्मा गरेर शिक्षण संस्था चलाउँछु सर कसरी भर्ना चाहिँ गर्नु पर्ला जुन त्यो प्रतिस्पर्धा यो देखिएको छ एकदमै सिधा कुरा भन्छु होइन अब एसएलसी पछि बच्चाको करियर सुरु भएको छ त्यसैले गर्दाखेरि ऊ पहिलो कुरा त ऊ डिटर्मिन्ट हुनुपर्छ अथवा परिवार पनि प्रष्ट हुनुपर्छ मेरो बच्चाले के पढ्ने हो र ऊ भविष्यमा के बन्ने हो भन्ने कुरामा र शिक्षण संस्था रोक्नुभन्दा अगाडि केही कुराहरूमा चाहिँ ध्यान दिनैपर्छ सबैभन्दा ठुलो कुरो हो टिचिङ फ्याकल्टी नै हो त्यो फ्याकल्टी हेर्नुपर्छ होला समयको हिसाबले पनि ख्याल गर्नुपर्छ होला त्यसपछि त्यहाँ पढ्ने वातावरण कस्तो छ त्यहाँको पहिलाको रिजल्ट कस्ता विद्यार्थीहरू नेपाल राज्य लगायत विश्वका कुन कुन ठाउँहरूमा प्लेसमेन्ट पाएर बसेका छन् विद्यार्थीहरूको पर्सनल काउन्सिलिङमा कतिको अर्गनाइजेसनले और, सोचेको छ त्यो शिक्षण संस्था संस्था हुँदैछ कि छैन अहिलेको महत्त्वपूर्ण समस्यामा चाहिँ के देखेको छ भने <laughs> शिक्षण संस्थाहरू संस्थाको रूपमा विकास भएको छन् कि छैनन् खालि एउटा यो वर्ष मात्रै काम चलाउ गऱ्यो अलिअलि रिजल्ट सिजन ल्यायो खाइहाल्यो अनि अर्को वर्ष चाहिँ अरू शिक्षणका कामहरू चाहिँ गराएको कि छैन त्यो कुरा महत्त्वपूर्ण हो त्यसैले गरेका र जिल्ला भूपेन्द्रिटारसी परीक्षाको नतिजाका विषयमा केन्द्रित रहेर हामीले अर्पण बहसमा बहस गर् सरकार वाला पक्षसँग हामीले आजको अर्पण बहसमा एसएलसी को नतिजाका विषयमा कुराकानी गर्छ आजको लागि अर्पण बहसको समय यही सकिन्छ सा आगामी साता कुनै विषयवस्तुका साथमा हामी उपस्थित हुनेछौँ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संरक्षणमा साथ दिने साथी रिजनलाई पनि विशेष धन्यवाद छ आजका अतिथिहरूलाई पनि धन्यवाद दिन चाहन्छु श्रृङ्खलाबाट ध्रुवराज छुट्टिन्छु नमस्कार